थो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको डब्लु डु रेडियो एकैसाथ प्रसारण भइरहेको दिउँसो दुई बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म अनिताभामा संसदको स्वरूपका विषयमा छलफल चल्दै एमालेको नौ महाधिवेशनमा प्रतिनिधि छनौट गरिँदै इराकको ट्रिकेट शहरमा पाँचजना नेपालीहरू कन्टेनरमा अनुगमन टोली पठाउने तयारी आतंकवादी विरूद्धको लडाईमा अमेरिका जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको अमेरिकी विदेश मन्त्री जोन केरीको भनाई र विश्वकप फुटबलमा आज राति इटली र उर्बे तथा को र इङ्ल्यान्ड भिड्दैन सदै विज्ञापन का लगी रेडियो अर्पण एक सै चार थप्लो पांच मेगा, मेगा हर्थ। हर्थ। संविधान सभाको बैठकमा व्यवस्थापिका संसदको स्वरूपका विषयमा अहिले छलफल भइरहेको छ तत्कालीन व्यवस्थापकीय अङ्गको स्वरूप निर्धारण समितिको प्रतिवेदनमा उल्लेखित सहमति र असहमतिका विषयका निर् सम्बन्धी प्रतिवेदन दुई हजार एकीकृत रूपमा संविधान सभामा सोमबारबाट छलफल सुरु भएको हो छलफलमा भाग लिएका सभासदहरूले प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिने जनप्रतिनिधिमूलक संस्थाका रूपमा प्रतिनिधि सभा रहनुपर्ने त्यसलाई ठुलो आकारको बनाउन नहुने केन्द्रमा दुई सदनात्मक र प्रदेशमा एक सदनात्मक व्यवस्थापिका हुनुपर्नेमा जोड दिएका छन् छलफलमा भाग लिँदै कङ्ग्रेसका सभासद अर्जुन नरसिंह केसीले दुई सदनात्मक व्यवस्था हुनुपर्ने धारणा राख्दै तल्लो तह प्रत्यक्ष र माथिल्लो तह जातीय आधारमा प्रतिनिधित्व गराउनुपर्ने धारणा राख्नु भएको छ त्यस्तै उहाँले सदनमा भौगोलिक रूपमा समावेश गराउनुपर्ने व्यवस्थालाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नु भएको छ त्यस्तै नेकपा एमालेका सभासद भीमप्रसाद रावलले सदनमा प्रतिनिधित्व गराउँदा जनसङ्ख्या तथा भूगोललाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ विगतमा समानुपातिक निर्वाचनको अभ्यास गर्दा त्रुटि र विकृति उत्पन्न भएकाले यसलाई सच्याएर अगाडि बढ्नुपर्ने धारणा उहाँले राख्नु भएको छ आत्मनिर्णयको नागमा देशको अखण्डतालाई खल पार्ने व्यवस्था उपयुक्त नहुने वहाको भनाइ छ रावले सहमति भएका कुरालाई खाका तयार गरेर विमति भएका कुरालाई छिटोभन्दा छिटो टुङ्ग्याउनु पर्नेमा जोड दिनुभएको छ सा। सलफलमा भाग लिएर एकीकृत नेकपा माओवादीका सभासद अग्निप्रसाद सापकोटाले जनताको परिवर्तनको चाहनालाई आधार मानेर सहमतिमा जानुपर्ने धारणा राख्नु भएको छ उहाँले सबै तहका व्यवस्थापिकाको सङ्ख्या कम समावेशी र समानुपातिक हुनुपर्ने उल्लेख गर्नुभएको छ व्यवस्थापि का आजा बसने बसने आजा को बैठक आज बस्ने भाग बेलुकी बजे बस्ने आज को बैठक सरकार का तर्फवा राष्ट्रपति संसद में पेश करने नीति तथा कार्यक्रम रजेट वक्तव्यगी का मीति घोषणा करने आंतरिक तैयारी प्रधानमंत्री सुशील कोई उपचार का अमेरिका में रहन् वहां आने समय तय भाई नीति तथा कार्यक्रम बजेट का बारे में छलफल करने तैयारी तर प्रधानमंत्री कहले आने अहिसम टूंगू नलाग कारण आज को बैठक ने नीति तथा कार्यक्रम को मीति बजेट पेश करने दिन तय करने श्रोत जनाएको छ प्रधानमन्त्री एक दुई दिनमा आउने निश्चित भए पनि सोही अनुरूप मिति घोषणा गरिने बुझिएको छ नेकपा एमाले नौ महाधिवेशनका लागि आज प्रतिनिधि चयनको काम सक्ने जनाएको छ केही ठाउँमा मतदान र केही ठाउँमा सर्वसम्मत प्रतिनिधि चयन भएको छ एमाले हिजोसम्म एक हजार चयन भइसकेको र आज बाँकी प्रतिनिधि चयन हुने बताएको छ एमाले प्रवक्ता प्रदीप ग्यावालीले आज साँझसम्म प्रतिनिधि चयनको काम सकिने बताउनु भएको छ आज चिदोमनसहित बाँकी जिल्ला र पेसागत बुद्धिजीवी मजदुर र विद्यार्थी विशेष जिल्ला कमिटीहरूको प्रतिनिधि चयन हुने बताइएको छ जनसङ्गठनहरू र केन्द्रीय विभागको निर्वाचन पनि आज नै हुने यस अध्यक्षका प्रत्याशी वरिष्ठ नेता माधव कुमार नेपाल र नेता केपी शर्मा ओली अध्यक्षको प्रतिस्पर्धामा उत्रनु भएको छ नेकपा एमालेको नौ महाधिवेशनमा चितवनबाट सहभागी हुने प्रतिनिधि छनौट कार्य भने स्थगित भएको छ सर्वसम्मत प्रतिनिधि छनौटका लागि भन्दै आज अपरान्न चार बजेसम्मका लागि स्थगित गरिएको युवा सङ्घ नेपालका केन्द्रीय सदस्य प्रताप डल्लाकोटीले बताउनु भएको छ जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रबाट करिब पैँतालिसजना प्रतिनिधि छानिने बताइएको छ सा। सहमति नजुटे निर्वाचनबाट प्रतिनिधि छनौट हुनेछ प्रतिनिधि छनौटका लागि निर्वाचन समिति पनि गठन भएको छ महाधिवेशनमा प्रतिनिधि छनौट गर्न मापदण्ड तोकिएको छ एक सय पचास दलित बराबर एकजना एक, एक सय पचास महिला बराबर एकजना मजदुरमा एक, एक सय बराबर एकजना र खुल्लामा दुई सय बराबर एकजना प्रतिनिधि छानिनेछन् नेकपा ने एमालेको नौ राष्ट्रिय महाधिवेशन यी हजार उन्नाइसदेखि चौबिस गतिसम्म काठमाडौँमा हुँदैछ सुन्नी मुसलमान विद्रोहीले कब्जामा लिएको इराकको त्रिकेट शहरमा पाँचजना नेपालीहरू अप्ठ्यारोमा परेका छन् बम विस्फोटबाट पासपोर्ट जलेका उनीहरूले अस्पताल छेउको कन्टेनरमा लुकेर ज्यान जोगाइरहेको इराकबाट एनआरएनका महासचिव सीताराम चौधरीले बताउनु भएको छ वहाँले यसबारे पाकिस्तानमा राजदूत भरत राज जानकारी गराइसकेको बताउनु भएको छ तर त्यहाँ इराकी सरकारका सुरक्षा अधिकारी जान सक्ने अवस्था छैन मानव अधिकार गए भने बेग्लै कुरा उहाँले भन्नुभयो कन्टेनरभित्र पाँच नेपालीका साथै केही बंगलादेशीहरू पनि रहेको र बङ्गला सरकारले पनि उनीहरूको उद्धारका लागि प्रयास गरिरहेको चौधरीले बताउनु साथै सो कन्टेनरमा केही भारतीय नर्स र डक्टरहरू पनि लुकिरहेको चौधरीले जानकारी दिनुभएको छ नजिकैको अस्पतालमा काम गर्ने नर्स र डक्टरहरूको उद्धारका लागि भारतले पनि प्रयास गरिरहेको छ यता नेपाल सरकारले पनि इराकमा रहेका नेपालीहरूको अवस्था बुझ्नका लागि त्यहाँ अनुगमन टोली पठाउने तयारी गरिरहेको जनाएको छ सरकारले त्यहाँ रहेका नेपालीको उद्धारका लागि सम्बन्धित मित्र राष्ट्र र अन्तर्राष्ट्रिय संस्थासँग समन्वय गरिरहेको परराष्ट्र मन्त्रालयले चितुवाको छालासहित तीनजना पक्राउ परेका छन् पक्राउ पर्नेमा नवलपरासी गोइनाकुट सात घर बाफल बस्ने छिरिङ जिम्बा शारदा र धादिङका विवश घलान पक्राउ परेका छन् विशेष सुराकीको आधारमा नवलपरासीको गोयनाकुट सात घर बाफल बस्ने छिरिङ जिम्बाको कोठामा खन्तनासी गर्दा खाटमुनी बोरामा लुकाइराखेको अवस्थामा चितुवाको जस्तो देखिने जनावरको दाँत पुच्छरसहितका छाला भेटिएको महानगरीय प्रहरी वित्त स्वयम्भूले जनाएको छ पुच्छर छालाको सहितको लम्बाइ साढे छ फिट रहेको छ करङको हड्डी एक थान खुट्टाको हड्डी चार थान र मेरुदण्डको हड्डी एक थान पनि बरामद भएको प्रहरीले जनाएको छ धादिङको पिडा एक जरेखितमा आज बिहान भएको सवारी दुर्घटनामा एक्काइसजना घाइते भएका छन् भैरवाबाट काठमाडौँका लागि छुटेको लु ख उनासत्तरी नम्बरको यात्रुभाग बस र ना तिन नम्बरको कन्टेनर एक, एक आपसमा ठोकिएर दुर्घटना भएको प्रहरले जनाएको छ दुर्घटनामा घाइते पाँचजनाको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ घाइतेको काठमाडौँको बागेश्वरी अस्पताल र बिएनबी अस्पतालमा उपचार भइरहेको छ गम्भीर घाइते हुनेमा मकवानपुरका रूपेश तामाङ वैजनाथ गुप्ता गाडी चालक बुडुवलका सापकोटा कृष्ण कुमार दुबे र नर्पराशिका राजु तिवारी रहेका छन् यसै गरी ट्रक चालक विश्वनाथ चमार पनि यस वर्षको डक्टर दिल्ली रमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार संस्कृतविद सत्यमोहन जोशीलाई प्रदान गरिएको छ दिल्ली रमण कल्याण रेग्मी स्मारक पुस्तकालयले आज राजधानीमा गरेकोमा जोशीलाई एक लाख रुपियाँ राशिसहितको पुरस्कार प्रदान गरिएको हो समाज रूपान्तरणमा निरन्तर लागेको योगदानको कदर गर्दै जोशीलाई सम्मानित गरिएको हो अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ रत्नगरमा ढल निर्माणमा देखिएको लापरवाहीप्रति तपाईँ के भन्नुहुन्छ ए हतारको काम बी भ्रष्टाचारको गन्ध र सी अनुगमन नहुनुको परिणाम अर्पण जन आवाज में तक मोबाइल को मैसेज बॉक्स गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर एप एक स्पेस पीओएलएल पोल टाइप करी आपूलाई बी वी टाइप गरी चौवालीस पचपन्न वा पैंतालीस पचपन्न मठा सकने अर्पण जन आवाज को मत परिणाम हरेक साझ पांच बजे अर्पण बुलेटिन प्रस्तुत करने कालो ट्राफिक खबरको यति बेला नानगढ हेटौडा बिरगञ्ज सडक खण्ड खुला छ त्यसै गरी नानगढ गर मुगलिन मुगली नौविसे काठमाडौँ सडक खण्ड मुगलिन दमली पोखरा सडक खण्ड र नानगढ परासी बुटुवल सडक खण्ड पनि खुल्ला छन्सट्ठी सात सय त्रिचालिस अब मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम एकचालिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम बाइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज बिहान र दिउँसो घाम लागे तापनि बेलुकी पोख भने पानी पर्न सक्ने महाशाखाको भनाइ छ मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतीबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ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 अब विदेशका समाचार आकस्मिक रूपमा इराक पुग्नुभएको अमेरिकी विदेश जोन केरीले आतंकवाद विरुद्धको लडाईँमा अमेरिका जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताउनु भएको छ इराक पुग्नुभएको विदेश मन्त्री जोन केरीले त्यहाँ प्रधानमन्त्री नुरी अलमल्कीसहित थुप्रै नेताहरूलाई भेट्नु भएको छ इराकमा लामो समयदेखि सङ्घर्षरत सुन्नी चरमपन्थी विरुद्ध सरकारले कडा कारवाहीका लागि केही दिनअघि अमेरिकासँग सहयोग मागेको थियो अमेरिकाले त्यहाँको समस्या सकेसम्म राजनीतिक तौरबाट समाधान गर्नुपर्ने र त्यो सम्भव नभए अमेरिका सैन्य सहयोगका लागि हिज इराक पुग्नु भएको विदेश मन्त्री केर्ली सिया तथा सुन्ने नेताहरूसँग छुट्टा छुट्टै भेटघाट गरी जारी हिंसा अन्त्यका विषयमा परामर्श गर्नु भएको छ पर खेल समाचार विश्वकप फुटबलमा आज राति समूह सी र दिको समूह चरणको अन्तिम खेल हुँदैछ राति पाउने दस बजेपछि एउटै समयमा हुने खेलमा समूह इटली र उर्बववे तथा कोष्टारिका र इङ्गल्याण्ड भिड्नेछन् कोष्टारिका प्री क्वार्टरमा प्रवेश गरिसकेको र लगातार दुई खेल गुमाएको इङ्ल्याण्ड प्रतियोगिताबाट बाहिरिसकेकाले आजको खेलबाट इटली र उर्बववे मध्ये एक टीम अन्तिम स्वरमा प्रवेश गर्नेछ कोिकाको छ अङ्क तथा इटली र उर्बववेको समान तीन तीन अङ्क रहेको छ अन्तिम स्वरमा प्रवेश गर्ने टिमको टुङ्गो लाग्ने भएकाले इटली र उर्बववे को्ल्यान्डलाई पराजित गर्दै समूह विजेता बन्ने दावमा रहँदा इङ्ग्ल्यान्ड भने सान्तोना जित हात पारेर घर फर्कने योजनामा रहेको छ यस्तै आज राति पाउने दुई बजेपछि एकै एक समयमा समूह सिका ग्रीस र आइभेरीकोस्ट तथा जापान र कोलम्बिया भिड्नेछन् आजको खेलमा आइभेरीको ग्रिसलाई पराजित गर्न सके प्रिक्वार्टरमा स्थान सुरक्षित गर्नेछ भने हारेको खण्डमा जापानले कोलम्बियालाई पराजित गर्नुपर्नेछ यदि आइभेरीको कोलम्बियालाई पराजित गरे जापान प्रिटरमा संविधान सभामा संसदको स्वरूपका विषयमा छलफल चल्दै हिमालयको नौ महाधिवेशनका लागि चितवनसहित केही जिल्लामा आज प्रतिनिधि छनौट गरिँदै इराकको त्रिकेड सहरमा पाँचजना नेपालीहरू कन्टेनरमा अनुगमन टोली पठाउने नेपाल सरकारको तयारी आतंकवाद विरूद्व को लड़ाई में अमेरिका जस्तों सुख सहयोग तैयार रहकर अमेरिकी विदेश मंत्री जोन केरी को भनाई रप फुटबल में आज रात इटली रे कोस्टालिक्लैंड फेड़ दिवस